नमस्कार साथी म कार्यक्रम हाम्रो प्रयासमा तपाईँलाई स्वागत छ आजको कार्यक्रममा बाढी आएको बेला र बाढी पछिको अवस्थामा के के गर्न सकिन्छ त घरभित्रको सामान बहाइदियो सब बारीले जे जे थियो भिजेको त्यही सुकायो घाम लागेपछि विभिन्न समुदायका व्यक्तिहरूको भोगाई थियो भीर गिरो एकजना समय वृद्ध असक्ने व्यक्ति सुरक्षित स्थान में लाइन पर्स हो त्यस्तो विपदको बेला थुप्रै उपाय अप्नाउन सकिने बताउनुहुन्छ हाम्रा साथीहरू बाहेक अरु पनि केही गर्न सकिन्छ कि माथिल्लो भेगमा विभिन्न वर्षा अवलोकन केन्द्रहरू त्यसै गरी जल शत अवलोकन केन्द्रहरू स्थापना गरिएका छन् ती जल शवलोकन केन्द्रहरू तथा अवलोकनकर्ताहरूले नदीको खतराको तह पुगेको खण्डमा नदीको तल्लो भेगमा बस्ने अथवा दक्षिणी भेगमा बस्ने स्थानीय वासीहरूलाई फोन गरेर सूचित हुनलाई मद्दत गर्छन् हो आज हामीले यस विषयमा पनि कुराकानी गर्नेछौ साँझ सुन्न सक्नुहुनेछ भने रेडियो पसेन्टुडेमा हरेक आइतबार साँझ ठीक छ बजे सुन्न सक्नुहुनेछ साथी तपाईँले अघिल्लो श्रृङ्खलामा आपतकालीन अवस्थामा घर दुरीको पूर्व तयारी भाग एकमा बाढीको जोखिमबाट बस्नका लागि प्रत्येक समुदायका व्यक्तिहरूले आफ्नो घर दुरीको पूर्व तयारी कसरी गर्न सकिन्छ भन्ने कुरा त थाहा पाइसक्नु भयो तर आजको श्रृङ्खलामा आपतकालीन अवस्थामा घर धुरीको पूर्व तयारी भाग दुईमा भने बाढी आएको बेला र बाढी हामीले के गर्ने अनि कसरी गर्न सकिन्छ भन्ने विषयमा जान्ने प्रयास गर्नेछौ सबैभन्दा पहिले साताको गतिविधिको पालो अस्ट्रेलियामा बस्दै आएका नेपालीहरूले कैलालीका बाढी पीडितका लागि आर्थिक सहयोग गरेका छन् अस्ट्रेलियाको सिडनीमा बस्दै आएका सुदूरपश्चिमेली नेपालीको समूह सुदूरपश्चिमाञ्चल समाजले दुई लाख रुपियाँ सङ्कलन गरेर यहाँका बाढी पीडितका लागि प्रदान गरेको हो सहयोग रकमको चेक शुक्रबार सुदूरपश्चिम समाज अस्ट्रेलियाका संस्थापक नन्दलाल जोशी र उपाध्यक्ष श्याम पौडेलले कैलालीका प्रमुख जिल्ला अधिकारी वेद लेखकलाई हस्तान्तरण गरे अनलाइन मार्फत दार्चुलाको बाढीबारे थाहा पाएपछि फेसबुक ट सूचना आदान प्रदान गरेर सहयोग रकम सङ्कलन गरेको उपाध्यक्ष पौडेलले बताए जिल्ला अस्पताल बाजुरामा मौसमी बिरामीको संख्या बढेको छ मौसम र पानीका कारण साउनको पहिलो सातामा बिरामीको संख्या अत्याधिक बढेको जिल्ला अस्पतालले जनाएको छ दैनिक एक सय बिरामी उपचारका लागि आउने जिल्ला अस्पताल आजभोलि दैनिक एक बढे बिरामीको उपचारका लागि आउने गरेको डाक्टर भूपेन्द्र पोखरेलले जानकारी दिए उपचारका लागि आउने बिरामीको सङ्ख्या दोब्बर वृद्धि भएपछि स्वास्थ्यकर्मीलाई समेत सेवा दिन भ्याइ नभ्याइ छ त्यही माण्डमा रहेको प्रभात उच्चमाविका विद्यार्थी र शिक्षकले वृक्षारोपण गरेका छन् स्थानीय बाल समाजको आयोजना र सामुदायिक विकास केन्द्रको आर्थिक सहयोगमा वृक्षारोपण गरिएको हो विद्यालय वरपरको वातावरण स्वच्छ राख्ने उद्देश्यले वृक्षारोपण गरिएको सामुदायिक विकास केन्द्रका दिपेन्द्र खड्काले बताए कैलालीको पथ्रैया उपस्वास्थ्य चौकीमा वर्षायाम सुरु भएसँगै बिरामीको सङ्ख्यामा वृद्धि भएको छ फोहर तथा दूषित पिउने पानी बासी खाने कुराहरू लामखुट्टेको टोकाइबाट लाग्ने विभिन्न रोग तथा भाइरलका बिरामीको सङ्ख्या वृद्धि भएको पथ्रैया उपस्वास्थ्य चौकीकी अनमी अनुभारीले जानकारी दिइन् उपस्वास्थ्य चौकीमा दैनिक करिब एक सय बढी बिरामी उपचारका लागि आउने गरेका छन् कान्द्रा नदीले धार परिवर्तन गरेपछि कैलालीको रामशिखर झाला गाविसका तिन सय बढी घरपरिवार विस्थापित हुने खतरा बढेको छ केही दिन अघि कान्द्रा नदीमा आएको बाढीका कारण नदीले धार परिवर्तन गर्दा रामशिखर झाला वडा नम्बर एक र दुईका भगतपुर टोल टिकापुर टोल रामशिखर झाला खल्लाखेत लगायतका टोल जोखिममा परेका छन् महाकाली अञ्चल अस्पतालमा अहिले सर्पदंशका बिरामीको चाप बढेको छ चा। वर्षायामसँगै कञ्चनपुरमा सर्पको बिगबिगी बढ्दा अस्पतालमा बिरामी आउने क्रम बढेको हो दैनिक पाँचदेखि सातजना सर्पले डसेका बिरामी आउने गरेको अस्पतालले जनाएको छ यो महिना मात्रै उन्नाइसजनालाई सर्पले डसेर अस्पताल आएकोमा चारजनाको मृत्यु भएको छ कञ्चनपुरको देखत भुलिचार आन्द्राजाला मुक्तकमया शिविरमा रहेको मिलन प्राथमिक विद्यालयको भवन स्याली नदीमा आएको बाढीले बगाएको छ मङ्गलबार साँझ नदीमा आएको बाढीले तिन कोठे पक्की र दुई कोठे कच्ची भवनसँगै विद्यालयमा राखिएका फर्निचर समेत बगाएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक धर्मराज अवस्थीले बताउनुभयो विद्यालय भवन बगेपछि पन्ध्र लाखभन्दा बढीको क्षति भएको छ विद्यालय भवन बगेपछि विद्यार्थीहरूलाई कुन ठाउँमा लगेर पढाउने भन्ने चिन्ता थपिएको स्थानीय रामप्रसाद राणाले बताउनुभयो नजिक अन्य विद्यालय छैन टाढाको विद्यालयमा बालबालिकाहरू हिँडेर पुग्न सक्ने अवस्था छैन उहाँले भन्नुभयो नेपाल मानव धर्म सेवा समितिले दार्चुलाका बाढी पीडितलाई राहत हस्तान्तरण गरेको छ रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिका केन्द्रीय अध्यक्ष ठाकुर प्रसाद पौडेलले महाकाली बाढी पीडित सङ्घर्ष समिति दार्चुलाका अध्यक्ष ललित सिंह बोरालाई दुई रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् साथी बाड़ी आक बेला र रची हमीर के भय को बारे में बुझना साथी हरको एक दिन कैलालीको गदरिया र कैलाली को गदरिया रसौटी गावि में उनले रहेगे उनके बुझे सुनौ न म अहिले गदरिया गाउँ विकास समिति वडा नम्बर 6 को बेनौली गाउँमा आइपुगेको छु र यो पनि बाढीको उच्च जोखिम भएको क्षेत्र भनिन्छ गत वर्ष मात्र यहाँ ठुलो बाढी आएको थियो एक रातीकै जंगलमा एउटा अपरम्पा निम्न माध्यमिक विद्यालय र त्यही विद्यालयमा बसेको कुरा यहाँका स्थानीयहरूले बताए म अहिले यही गदरिया छ बेनौलीकै एकजना स्थानीय महिलासँग कुराकानी गर्न गइरहेको छु उहाँ टापी लिएर माछा मारिराख्नु भएको छ नमस्ते नमस्ते तपाईँको सुभना मेरो नाम लवरी देवी चौधरी हो बाढी आएपछि तपाईँहरू यसरी नै माछा मारिराख बाह्रे आए पछि कहाँ मार्ने माछा घरभित्रको सामान सुरक्षित राख्न तयारी गर्छौँ पहिला चामल सामल माथि राख्यौ एकचुटे बाढे आयौ के गर्ने के गर्ने भने भगाउन सकेन जम्मै भिज्यौ नभगाएर पनि हामी जङ्गलमा लाग्यौ हामी सबै जङ्गलमा बाढी आउँदैन स्कुल अलि माथि डाडा मर छ त्यही स्कुलमा हामी जाऊ भनेर त्यहाँ रातभरि त्यही स्कुलमा बस्यौं अलिक घटे पछि आफ्नो आफ्नो घटेर लागे अनि बाढी घटे पछि चाहिँ घरमा कसरी बस्नु भयो बस्न लाइक सुविस्ताको लागि केही भूसा हालेर अलिक बस्न लाइक बनायौ अनि बस्यो घरभित्रको सामान भइदियो जे जे थियो भिजेको त्यही सुकायो घाम लागे अनि पुनर्निर्माण कसरी गर्नु भयो घरलाई घाम लागे घर लिपोट गर्यो अलि अलि राम्रै बनाउँदै गयो सरसफाइ गर्ौ बस्न लायक भयो कुराकानी गरिसके पछि म बेनौली गाउँमै घुमिरहे एकजना हो यो बाढी आउँछ आएको बेला चाहिँ के के गर्नुहुन्छ खेतबारीमा झारपात ल्यायो झारपात अलगै गऱ्यो घरमा पस्यो पानी पस्दाखेरि अहिले के गर्ने धान सबै लिएर गयो खेतमा तपाईँहरूको झार ल्याएर थुपारिदिन्छ त्यसलाई चाहिँ व्यवस्थित गर्नुहुन्छ व्यवस्थित गरिदिन्छ अनि बाढी गइसकेपछि चाहिँ के, के के गर्नुहुन्छ बेनौलीका स्थानीयहरूसँग कुराकानी गरिसकेपछि अहिले बसौटी सात लोरपुरमा आइपुगेको छु र लोहरपुरमा आउँदाखेरि यहाँका भर्मासँग कुराकानी गर्न गइरहेको छु नमस्ते शुभ नाम मेरो नाम हिरालाल चौधरी हो यहाँ टोली घर भट्काइदिन्छ भकारी सारी पुरै भट्काइदिन्छ प्रत्येक साल तर यो साल चाहिँ चार उठाएर डाम जुन बनाएछौ त्यसको कारणले अहिले बाँचेकै छ कुला समिति अनि संगर यता डुबानमा पर्ने सबै गाउँका भनुमुनसाहरूलाई जुताएर यहाँ सरसल्लाह गरेर बाढी आएको बेला चाहिँ के के गर्नुहुन्छ तपाईँहरूले बाढी आएको बेला अब हामी आफ्नो घरको सामान यताउति भकाउनेमा व्यस्त हुन्छौँ अब दुई त घर बनाएका छ काठको माथि राख्छौँ बाँचिहाल्छ केही त अब तल बगाउन नसक्ने सामानहरू त बगाएर लगिदिन्छ घरलाई त धेरै नोक्सान पुर्याउँछ टोटल फोडिदिन्छ धानहरू बगाइदिन्छ तर तापी लगाएका हुन्छौँ जति छिर्नेसम्म छिर्छ बामा पुरै झारपाटहरू ल्याएका हुन्छ त्यो बारी भएकै बेलामा हामी त्यसलाई त्यहाँबाट बगाउदै गर्छौँ अनि बगाएर लगिदिन्छ अब घरलाई पनि असर पर्छ भन्ने कुरा उहाँले बताइसके श्रीमतीसँग कुराकानी गर्न गइरहेको छु तपाईँको शुभ नाम पुनर्निर्मा लिपोत कसरी गर्नुहुन्छ आफैले त्यसलाई लिपोट गर्छ लिपोत गरिसकेपछि कति दिन पछि बस्न लागेको यहाँ कुराकानी गरिरहेको एकजना वृद्ध बजे पनि हुनुहुन्छ र उहाँलाई बाढी आएको बेलामा कसरी सुरक्षित स्थान तर्फ भु मान्छे माथि चढ्न पनि सक्दैन समातेरले घर बनाएका छ हजुरले निकै समस्या पारेको रहेछ तर पछि त्यस समुदायका व्यक्तिहरूले बाढी आएको बेला र पछि आफूलाई अनि आफ्नो अप्नाएका रहेछन्डीले गर्दा भत्केको घर पनि मर्मत गरेका रहेछन् यसरी वर्षे नै आउने गरेको बाढीले धेरै क्षति गरिरहेको छ कैलालीको खुटियाका भलमनसा पनि आफ्नो अनुभव यसरी सुनाउछन् धेरै दुखीमा थियो हामी पहिला नदी पनि नजिकै आइपुगेछ ठुलोबारी चौसठीमा थियो तर हाम हाम्रो रातिमा आउनु भएन दिउँसोमा आयो हामी त धेरै आउँदैन भनेर पानीमा धेरै खेलेको अघि पछि पछि अलिअपो परेपछि हामी यताउता फोन गाना लगाए लङसम लङसम डुबान र सबै परिसकेको थियो तर भीर छिट त्यसको खामा सामो गिर्दा दुई चारवटा घरको खामा पनि गिर खा पनि खसेको त्यसमा कसैको बङ्गुर पनि हरायो कसैको मुर्गा पनि हरायो कसैको धानसान नोक्सान भएछ त्यो बेलामा मान्छेको त केही समस्या भएन त्यो त्यो बेलामा हाम्रो धान बालीको मकै बालीको पुरै साफ भयो अरू चाहिँ मुर्गा बाख्रा हरायो कसैको गोरु हरायो हामी समस्या पार्नको लागि यताउता फोन गरेको मान्छे आवाज आव भएन त्यही हुनाले अलि बिस्तारै नदी घट्दै गयो हामी पनि अलि सुस्थ भएको त्यो बेलामा खानापिना त हामी सबै यो स्कुलमा ल्याएर राख्यौँ रा रा यस गाउँ स्कुल सिद्धार्थ ने भाविक आएर बस्यो खानापिना गाउँभरिको यतैतिर खायो पुरै परिवार मुर्गा ल्याएर गोरु बाख्रा सबै यतैतिर ल्याएर यसै गाउँ स्कुलमा राखेर चाहिँ हप्ता दिन पन्ध्र दिन यतैतिर बस्नु भएको हामी बारी गर्दा सबै ठिकठाक भएको फेरि हामी आफ्नो सबै सामान लगेर उहीँ राखेर हामी त्यहाँबाट के पनि ल्याएन यतैबाट सबै यो जान्ने सुन्ने मान्छे सबै यता गाउँबाट चन्दा उठाएर चाहिँ यतैतिर खानापिना सबै थोक हामीहरूको यतैतिर बनाइदियो उहाँबाट हामी जति सक्यौँ त्यति राम्रो ठाउँमा राखेर चाहिँ सबै भागिहाल्यो यतातिर राम्रो ठाउँमा कसैको पाँच कसैको कस्तो छ त्यो अलिकति सुकेपछि अब सुक्न त सुखेन अलि जहाँ खाटसाट राखेर रा चाहिँ काठ साठ बिसाएर त्यसमा राखेर रा चाहिँ हामी यदैतिर भाग्यौँ सुरुमा त हामी बाहिर आउँदा हामी कोडाली लिएर चाहिँ बाँध बाँधेको हाम्रो गाउँतिर नआओस् भनेर पछि बढी आउँदै गयो हामी पनि पछि तर्दै गयौँ त्यहाँदेखि ठुलो पुरै गाउँभरि पुरै बारीबारी भइसक्यो त्यो बेलामा अब के गर्ने अब के गरौँ के गरौँ भन्दै भन्दै अब यतावटा फोन गरेको रेस करसमा पनि फोन गरेको यतावटा फोन कोही आवट जावट नभएर चाहिँ त्यो टिक्कै बस्यो अब मरे पनि बसे पनि अब यसैमा अब बसाउला भनेर रुक्यो हामी त्यसपछि बारी गर्दा अब खानापिना पकाउने ठाउँ छैन भनेर अब यतैतिर बल्ला टल्ला भागेर चाहिँ यस गाउँतिर लाग्नु भएको हामी लामसम्ल सा कोही दस दिन बस्यो कोही पनि जस्तै सुक्दै गयो त्यस्तै मान्छे बिस्तारै दुई चारवटा दुई चारवटा आफ्नो घरतिर लाग्दै गएको जानकारी त यो सालदेखि भर्खरै ड्रेस क्रसको आइराखे छन् अहिले राखे छन् त्यही हुनाले हामी अलिअलि सिकिराखेछौँ अब बिस्तारै एक एक दुईचोटि आइपुगेछन् बारी पाउन सिकाउछन् नदीमा लगेर पनि सिका यस्तो भाग्नुहोस् यस्तो भाग्नुहोस् यस बाँच्ने उपाय सबै भनिराखेका छन् तर अल्ले आईरा अब बिस्तार हमी पानी धरने सिकी सके